नमस्कार नमस्कार अनि धेरै धेरै स्वागत छ तपाईँ सम्पूर्णलाई असारको महिना छ पानी परिराखेको छ रुझेर यहाँसम्म आइसकेका छौँ तपाईँसँग कुराकानी गर्नको लागि उखान टुक्काको खेल खेल्नको लागि अर्पण सबैको लागि सधैँको लागि रेडियो अर्पण एकछि पाँच मेगा कार्यक्रम अर्पणको चौतारीमा म तपाईँको दिलको साथी राजन दिल डुङ्ग्छु अनि मेरो साथमा हुनुहुन्छ हजुरबा पनि हुनुहुन्छ नबोल्ने हजुरबा ल नमस्कार है नमस्कार मेरो पनि सबैजनालाई यो राजा नातिले आज थाहा त किन नभो क्या ए भिजाएर ल्याउँदै हुन्छ मैले त बिर्स्यो बिसो आफै बिर्सिरहेको रेनकोट लिएर आएको हजुरबा रेनकोटले अलिक ढाक्न सकेन के गर्ने त खै हो त्यही भएर आउँदो पालोको त्यो घुम भन्छु नि घुम आज म त कहाँ घुम घुम पाउँछु त नि हजुरबा घुम्न पाएर नत्र घुम पाउने भएकोमा ल हेर्नुहोस् त दुईजना सरल कि घुमभित्र बस्न पाएँ आहा घरै जस्तो लाग्छ नि मलाई घुम हजुरबा त्यो त हो होइन हजुरबा लिएर आउनु अर्को पालि त जसरी पनि लिएर आउने यो बर्खामा साह्रै दुःख दियो यो रेनकोटले पनि नहुँदो छाता पनि आजभोलि तिन चारसम्म पर्ने होहो साह्रै गाह्रो फेरि पानी छेक्न पनि नसक्ने घाम पनि छेक्न नसक्ने छाता कस्तो अलि आउनु लाग्यो अब के गर्ने कान्छु पाहाडतिर गएर घुम बनाएर लिएर ऊ भन्यो भने दमकोहरू कि अब उकालो चढ्ने हुँदैन स्याहा स्याह हुन्छ नि दम बढ्छ कसरी जाने हो भने सोच्दैछु म कान्छु केबुल कार हाल्नु पर्ला हजुर पाहाडतिर अब पाहाडतिर सबै ठाउँमा केबुल कार हालेर हुँदैन हेर गान्छु होइन अब यो मनोकामना जस्तो ठाउँमा चाहिँ ठिकै भयो हाल्दो ठाउँतिर फेरि यो केबुकार सेबुल कार के के भन्छ नि यो हाल्ने ठाउँ छैन अब कहाँबाट हाल्ने लो छ अब फेरि अलिअलि हिँड्डुल पनि गर्नुपर्छ कि हजुरमा नत्र कुजो हिँच पसी गएर है हिँड्डुल पनि गर्नुपर्छ केवल कारकै आशा पनि नगरौँ अनि हाम्रो आवाजलाई तपाईँसम्म के पुऱ्याउनु भनेको मतलब अडियन्ससम्म पुऱ्याउनुलाई चाहिँ कसले सहयोग गरिराख हजुर विष्णु नातिले उतापट्टि विष्णु नाति चौतारामाथि दुईजना ठाउँ गाएर है अब चौतारामा राजन नाति रा, हजुरबा छन् अनि चौतारूको गेटमा चाहिँ अब यो गेट पाल्यो भन्छन् गाई पाल्यो होइन त्यही त नि भन्नु खोजेँ मैले त्यही हो नि स्वागत गर्नको लागि ल ए भित्र हजुरबा हु यहाँबाट जानुस् भनेर बाटो देखाउने कामहरू विष्णुनाथले गर्नुहुन्छ अब आउनुभन्दा बाटो चाहिँ यहाँसम्म आउने बाटो दुईवटा पहिलोकै गऱ्यो त हो सुन्यो तपाईँ पाँचतिस साढे तिन सय बत्तीस अनि पाँतिस अठी तिन यो दुईवटा दो बाटो हुँदै तपाईँ हामी समक्ष आउनुहोस् तपाईँसँग उखान टुकाको खेल खेल्छौ रमाइलो कुराकानी पनि छँदैछ त्यसो त आज दुई सय एक परेको छ होइन हजुरमा एकदमै एकदमै आदिकवि राम लेख्ने मान्छे होइन आदिकवि भनेर घोषणा गर्नुभएको छ मोतिराम भट्टले मोतीराम भट्टीराम एकदमै एकदमै होइन एकदमै उन्नाइस सय अलिस सालमा चाहिँ युवा कवि हो यो मान्छे भनेर बाहिर ल्याएपछि रामायण यहाँनिर हजुरबा के अरे रामायण पहिला र भानुभक्तले चाहिँ नेपाली ने, भाषाको ने, ने ने का उत्थान गर्दै नेपालीमा कन्भर्ट गरेका हुन्ट भनेको ट्रान्सलेट्रान्सलेट कन्भर्ट दुइटै इङ्ग्लिस हो नि हजुरबा ए हो उल्था गरेको गरेको के त्यसरी भन्नुहोस् न हजुरबा उल्टा गरेको उल्टा गरेर होइन चट्ट चाहिँ अब लयबद्ध रूपमा चाहिँ रामायण हाम्रा नेपाली दाजुभाइ माझमा लिएर आएँ कसले लिएर आए मैले लिएर आएँ किताब चाहिँ तपाईँले लिएर आउनुभएको त्यो किताबको नाम के थियो त्यो भन्नुभयो त्यो किताब त्यो किताबको नाम किताबै थियो नि तिमीले के भन्ने आफै भन्न रामायण ए रामायण रामायण त्यो रामको निलाको बारेमा त्यो रामायण त यति मिठो हुन्छ कान्थ्यो मिठो होइन कि एकदम तितो हुन्छ त मिठो नभए त खा त्यो खानेकुराहरू तितो र को कुरा हजुरबा सुन्नलाई रमाइलो हुने उत्सुकता जाग्ने एउटा पाठ सिकिने वातावरण हुन्छ त्यहाँ तलको कुरो छ नि रामायण के धेरै सुनिन्थ्यो होइन गाइन्थ्यो आजभोलि एउटा नाति जस्तो राजा नाति जस्तो युवा वर्गहरूले रामायणलाई त्यति किन प्राथमिकता दिएको प्राथमिकता नदिएको होइन हजुरबा अब कन्ठी भइसक्यो कि लगभग लगभग रामायण के हो भनेर सबैले जानिसक्यो टिभीमा पनि देखाउँछन् सिडीमा पनि हेर्न पाउँछन् जम्मै कुरोमा पाइन्छ रामायण सबैलाई थाहा भइसक्यो म हजुरबालाई बन्दे अब चाहिँ देखाउँछु उसो भयो हेर्नु पाइने मैले पढा मात्रै काम चाहिँ त्यो भिजुअल भन्थे के भन्थ्यो अरे त्यो मान्छे पनि डाडाङ दुडुङ हान्थ अरे भन्छ नि है राम सीता लक्ष्मण भरत सबैलाई एकैचोटि देख्न पाउनुहुन्छ हजुरबा प्रत्यक्ष इन्डियालाई देख्न पाइन्न फेरि इन्डियाको कुरो कहाँबाट आयो भारत भरत भनिरहेको छ हजुरबा यो हाम्रो हजुरबा नातिको गन्थन सधैँ हुन्छ दुवादास पनि सधैँ हुन्छ होइन अब तपाईँले यो भानुभक्तको लागि भानुभक्त आचार्यको लागि एउटा भागा हाल्छु भनेर भन्नुभयो वन्द होइन ए एउटा गीत गाइदिने गीत गाइदिनु भन्दा पनि भानुभक्तको एउटा कविता चाहिँ सुनाउनु न ए कविता सुना कविता जस्तै एउटा गीत छ होइन कविताको लागि म वाचन गर्छु गीत हो यति होइन यो भानु जयन्ती विषय छ है त हुन्छ भानुभक्तलाई के भन्छ सम्झाउन सम्झाउन गर्ने है श्रद्धा सुँगन भन्छ गएर साहित्यमा रुचि भएको हाम्रो हजुरबालाई सबै थाहा छ साहित्यिक शब्दहरू खल्टीबाट निकाली निकाली फालिहाल कता बाहिर फाल्ने अनि खोल्टीबाट निकाल्नुहोस् अनि जता फाले नि म टिपिहाल्छु पऱ्यो भने कुल् कुल्ची पनि भिज्छन् नि भिज्दैन कि यो भिज्ने मर्ने खाले शब्दहरू हो त यो हजुर सधैँ अमर हुने शब्दहरू पो हो त हो त्यही भन्छ कि भनेर भन्यो फेरि नभनेर भने फेरि गालामा हान्छु भने सोचिरहन्छ फेरि यो यो वाचन गर्नुभन्दा अगाडि यहाँसम्म आउने त्यो दो नाम भन्दै शून्य छ पन्ना पाँति सठी तिन बाटो भएर आउनुहोस् अनि स्वदेशी तथा विदेशी रेडीमेड कपडाहरू सँगसँगै फेसन अनुसार अर्डर बमोजिमका जुत्ता चपल कपडाहरू उपलब्ध गराइने ठाउँ स्काई सुज बिएफियर हिल सुज शिखर सुज मकालो फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइने एक मात्र स्थान हो नि अझै मनोकामना फेन्सी स्टोर फोन नम्बर पनि याद गर्नु छ शून्य सपना पाँच बैसठी तिन सय सन्ताउन्न फोन नम्बर भयो भयो रमेश लोहानी भन्ने चाहिँ प्रोभाइडर हुनुहुन्छ उहाँको सिधै सम्पर्क चाहिँ अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बेमा पनि हुन्छ है हजुर मोबाइल हो जहाँ लिएर पनि मिल्छ ट्याक्कै त्यहाँ फोन गरेर पनि रमेश लोवनीसँग भेटघाट हुन्छ आफूलाई चाहिएको ब्रान्डेड जुत्ता चप्पल जे चाहिए पनि माग्न सक्नुहुन्छ मगाउन सक्नुहुन्छ कहाँ पाउनु नि हजुरबा सितैमा सुपद मूल्यमा पाइन्छ सुपथ मूल्यमा सुपथ मूल्य भन्ने सितैमा पाइन्छ मैले हजुरबाको आँखा चाहिँ बनाइदिएँ दाँत पनि बनाइदिए अब कामको पालो हो क्या हौ अब बिस्तारै कानुन पनि बनाउँला नि त अब कानुन बनाउने भन्दाखेरि यो के भन्छ मूर्तिको जस्तो कान बनाउने भने अनि त्यस्तो भने अनि कति हतार गरे त अचम्मै मनपर्छ नि त हजुर ल सुनाउँछु भाइ कान थाहा सुन्ने हो सुन्ने टाढो देखाएछन् क्या अरे टाउमा मात्रै हालेर देखाएछन् नातिको यो मधुर स्वीकृति स्वीकृति जनाएको मलाई पनि मनपर्छ भनेर ए ए ल सुनौ है त पछाडिको म्युजिक पनि हटाएको हजुर भएको छ आवाज सुन्नलाई ए ल ल सिक्यो पाठ घाँसे बाट राख्यो नाम भानु भक्त भुल्ने छैनन् तिम्रो काम भानुभक्त घाँसीले <laughs> त कुवा बनाई बटुवाको प्यास मेट्यो <laughs> धन्या तिम्रो साहित्यले एउटा नयाँ बात भेट्यौँ <laughs> गरिबैमा हुर्केको घाँसी थियो मनको धनी आ, गुरु मान्यौ उसैलाई बढायो अघि चे लबनी चिन्यौ नि राम हेर्ना सीता भानु भानुभक्त धनन्जय पुत्र धन्य तिम्रो काुभक्त जो बखान कर अप्रो मन मारी कोवि को तिमी तार बहिकौ बहने साहित्य को धरा धार का थो बहाने थो, को धारसित रहने को मन सारा सीता सिक्यौ पाठ बाट राख्यो नाम भानुभक्त युगौसम्म भुल्ने छैनन् तिम्रो काम भानुभक्त युगौसम्म भुल्ने छैनन् काम तिम्रो भानुभक्त अर्को पनि छ एउटा बाँकी छ तनहुनै साहित्यको भन्यो धा... धाम भन्यो धाम भानुभक्त तनहुनै साहित्य बनो धाम भानुभक्त धन्य तिमी धन धन्य तुम्ह्रो काम भानुभक्त धन्य तिमी धन्य धन तुम्ह्रो काम भानुभक्त कस्तो भए आहा हजुर भाइ हेर्नुहोस् त मनै कति आनन्द आयो यहाँनिर एउटा कुरो चाहिँ मलाई अलिकति अलिकति यो यो यसमा अलिकति चित्त चाहिँ बुझेन है हजुर भाइ यहाँ हेर्नुहोस् न तपाईँले भन्नुभयो भने लास्टमा तनु नै साहित्यको बन्यो धाम भानुभक्त अहिले त जतातै भनी नेपालैभरि होइन र भने हो सबै ठाउँ नेपालमा मात्र होइन विश्वमा सबैले भानुभक्तको आज चाहिँ जन्म जयन्ती मनाउँदैछन् विभिन्न कार्यक्रम साहित्यिक गोष्ठी कवि सम्मेलन के के सम्मेलन के के सम्मेलन यो तनाउ नै साहित्यको बन्यो धाम भानुभक्त भनेको चाहिँ किन भनेको भन्दाखेरिमा यो म चाहिँ तनाउमा जन्मे नान्तिर खान्छु तिमी त ट्विटर आएर जन्मियो होइन तनुवामा जन्मिने बेलामा भानुभक्तको केही कुरा चाहिँ सुन्यो मैले तनुवाको नाम धेरै भने अब भानुभक्त पनि तनमै जन्मेको भनेर पनि भन्नु पन खोजिहालौ कि हजुरबा होइन होला होला होला साँच्चै हो खालि निखोर्ने कुरो गर्नुहुन्छ हजुरबा तनौमै जन्मेका हुन् नि भानुभक्त तिमीलाई त थाहा छ कि छैन मलाई त होइन जस्तो लाग्यो क्या भनेर भन्थ्यो अनेर होइनै जन्मे हो हाम्रो अठार सय एकहत्तर असार उन्तिस गते आज पनि असार उन्तिस गते तनौको चुम्दी रम्घामा जन्मिएका भानुभक्त होइन हजुरबा एकदमै रामायणलाई नेपालमा अनुवाद गर्ने मान्छे होइन <laughs> <laughs> <आई> त्यति <laughs> मात्र हो र केएग केएग केएग के के हो गीता लगायतको सम्पूर्ण कृति पनि उहाँले लेख्नु भएको छ भक्तिमाला प्रश्नोत्तरी अनि बधु शिक्षा भन्ने कति कृतिहरू चाहिँ अब आएको छ होइन एकदम एकदम यो कान्छ सुन प्रौ शिक्षा भन्ने कुरा चाहिँ लेखेको लेखेन अब लेख्नै पर्दैन प्रौढ शिक्षा भनेको कुरै अर्को फेरि हजुरबाईले कुरा यता यताको उता पुऱ्याउनु त कति सिपालु हाम्रो हजुरबा ए साथी हो आज खोइ उखान टुखाको खेल खेल्ने होइन र भने हाम्रो हजुरबाको उहाँ जिब्रो चिलाइसक्यो आवाज खोइ फाल्न पाइएन उखानतिर भनेर भन्नुभएको छ कि आज यही हजुरबाको कविता मात्रै सुन्ने हो र खानुक्का लागि आफ्नो मोबाइल या टेलिफोन उठाउनुहोस् र थित्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा दोबा हुँदै आउनुहोस् तपाईँसँग यहाँ भेट हुन्छ अर्पणको चौतारीमा भेट हुन्छ र तपाईँलाई हजुरबाले उगान टुका सोध्नुहुन्छ उखान टुकाको सही जवाब दिनुभयो भने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरेको छ पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोड सीतावनले नाति हजुर हजुर कविता सुन्ने सुन्ने नि आज त हेर्नुहोस् विशेष गरी सुन्ने क्या आज कविता सुनाउँदैन ल नसुना हाम्रो कोही साथी आइसक्नु भएको छ मैले बोलाएको नाम ना हो त्यही भनेर चाहिँ मैले चाहिँ कविता नसुनाउने पछि सुनाउने परेर साथीलाई तिनीहरू साथीलाई भित्र बोलाओ साथीले पनि कविता बोकेर आउनु भएको छ किन भन्दिनँ साथी हुनुहुन्छ होइन हजुरबा म उहाँलाई भित्रै बोलाएँ है त लित्रै आउनुहोस् कतादेखि आउनु हो भन्नुहोस् तपाईँको के नाम परिगो हजुर नमस्कार सन्चय छौ हजुरदेखि को बो बोल्दै हुनुहुन्छ राजन चेपाङ ए म चाहिँ राजन गुरुङ तपाईँ राजन चेपाङ लिजु है कि ल हेर्नुहोस् त अनि के गर्नुहुन्छ राजन चाहिँ <laughs> लम पर्छा साई। पनी मेरो राजन नाती आउनु खाती वने है। ना पर ना आ, के ना। दस कक्षा में पढ़ते पढाइ कस्तो चलिराखेको छ पढ्नको लागि चाहिँ कहाँ जानुहुन्छ ए समिटारमा है ल तपाईँको पढाइ राम्रो होस् हाम्रो हजुरबा जस्तै सिपालु हुनुहोला है अहिले चाहिँ अब उखान टुक्काकै खेल खेलौँ ग्याएर है ल हाम्रो हजुरबाले उखान हालिहाल्नुहुन्छ सोधौँ कान्छ ल पछाडिको भाग हामी सोध्छौँ आगाडिको भाग चाहिँ नातले मिलाउनु पर्छ है बाँकी भाग ल पछाडिको भाग छ अब यसैलाई अन्तिम जवाफ मान्ने हो राजनजी हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त लाले पढ़को कहे कंप्युटर सही जार भू विजेता के सूची में पढ़ू भार कविता नहीं सुनाने राजा कविता अरे इसो भानुभक्तला समझाते कविता लेखने गुना होना होक्रम में आजेता को सूची में भी पढ़ू भाषम सुंदौ नमस्कार राजन चेपांग आने खोराक देखिए हजूर बा कोदकदेखि आउनु भएको थियो नाति मलाई त कुरो पनि कवितामै गर्नु मन लागेको छ त अब हजुरबा त अब साहित्य विधामा अब पुग्छ मान्छे होइन हित्यमै न साहित्यमा खाने जम्मै कुरो साहित्यमै हजुरबाको अनि के कुरो गर्ने नहुने कुरो चाहिँ नबढै खान्छ होइन त्यो तरकारी माग्दा त्यो भात थपिदे भन्दा पनि तपाईँले शब्दबाट पनि भन्नुहुन्छ नि त यस्तो मिठो शब्द निकालेर भन्ने त्यसलाई भनेको हजुरबा मैले हिजो तिमीले सुनाउँदै थिएँ नि एउटा हजुरआमा हजुरबालाई भोक लाग्यो लागे रा भात पकाएर राम्रोसँग दिनु पर्यो अरे भनेर तिमीले सुनाएर त्यहाँ हजुरबाले मकै पार्यो अरे त हो हजुर आमा त हेर यति मख पर्नु भयो यति मख पर्नु भयो राजा नातिले पनि साहित्यमा कल चलाउनु भयो हेर बुढा यस्तो राम्रो हेरे राम्रो भने हजुरबालाई कुरो थाहा भानुभक्त आचार्य पनि आफ्नो हजुरबाबाटै प्रेरित भएर साहित्यकार बनेका अनि हजुरबाको अब सङ्गत गर्यो भने म पनि बन्छु कि भनेर नि ए भनेपछि हेर खान्छु म त धेरै लेख्ने मान्छे त होइन जति लेखे पनि हजुरबाले लेखेको साह्रै मनपर्ने क्या मलाई फेरि हेर्नुहोस् न साह्रै साह्रै अचकाले धेरै मनपर्ने यति धेरै खोलाको किनारको बालो हुन्थ्यो नि त्योभन्दा पनि यो असार साउन्डमा आउने बाढी भन्दा पनि बढी पानी त सुकेर जान्छु कान्छु भने बाढी आएको बेलाको कुरो मात्रै गरे अन्त सदाबार हुनुपर्छ कि सदाबार हाम्रो भानुभक्त पनि के छ सधैँभरि सदाबार हुनुहुन्छ होइन त्यस्तै सदाबार हुनुपर्छ कि प्रश्न उत्तर गुणगणले भरिएको गीत सबैमा बन्यो घाँसी कुवाको चाहिँ यो घाँसीले घाँस काटेर आएर होइन आफ्नो इच्छा अनुसार एउटा कुवा बनाएर कान्छ कुवा पनि उसले किन बनायो भन्दाखेरि आफू अब घाँस काटेर आउँदा आफू जस्तै अरू साथीहरू पनि घाँस काटेर आउँदा अथवा कहीँ यात्रा गर्दा पानीको प्यास लाग्यो तिरो पानीको प्यास मेटाउनको लागि घाँसीले चाहिँ कुवा खाने आऊ हो हजुर हो एकदमै हो त्यही भएर पनि भानुभक्तलाई चाहिँ के भन्नुपर्छ भने हामीले आऊ भानु उदाउ जोड़ जोड्दैछु मै अञ्जली आऊ भानु उदाऊ फेरि जगमा जोड्दैछु मै अञ्जली भा भैदेखि चढाई आदि कविमा हजार श्रान्जली भा भैदेखि चढाई आदि कविमा हजार श्रद्धाञ्जली होइन हो नि हजुरबा हो हामीले कहिल्यै पनि बिर्सन हुँदैन यस्ता साहित्यकार बनाउन अब एउटा विशेष योगदान पुऱ्याएको छ नेपाली भाषामा भानुभक्त आचार्यबाट होइन हजुरबा अब रामायण पनि कति त्यति बेला पढ्नलाई अहिले पो टेलिभिजनमा देख्न पाइन्छ अरे इङ्ग्लिसमा पनि आयो होला कति आयो होला नेपालीमा पनि आयो कति के केमा आए होइन भानुभक्त रामायण अहिले सजिलो भएको छ तर त्यति बेलामा कति गाह्रो थियो रामायण भनेको के हो भनेर जान्नको लागि त धेरै गाह्रो थियो नि हजुर थियो त्यति बेला है एकदमै एकदमै त्यही भएर पनि रामायणमा पनि छ नि थाहा छ बाल काण्डमा के लेखेछ एक दिन नारद सत्य लोक पुगे गया लोकको हित गरौ भने ब्रह्म त्यहीँ थिया पर्या चरण गमा खुशी यो कुरोलाई चाहिँ अहिले हजुरमा होइन यो अझै हामी कुरा गर्छौँ केही बेर पछि अब तपाईँ यति बेला रेडियो अर्पण एक सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु प्रस्तुत भइराखेको कार्यक्रम अर्पणको चौतारी सुनिराख्नु भएको छ हामी उखान टुकाको खेल खेल्नको लागि तपाईँको लागि शून्य छप्पन्न र शून्य छप्पन्न पाँच त्रिसठी गरेका छौँ यो दुईवटा टेलिफोन लाइनमा आउँदै गर्नुहोला यति बेला भने एउटा साङ्गीतिक आवाज तपाईँको रेडियो अर्पण छोड़ी कहीं नजान नक्कली नक्कली ठीक ठीक भोली भोली नटा हो मन पानी दिनु कान्छी मन पानी दिन्नु कान्छी जोबन पनि दिन्नु के माया लाउने हो बिना स्वादको छैन पारा भोली-भोली भनेर न टाढा के कुरा गर्ने हो त छोडेर मैको मन पनि दिनु कान्छी मन पनि दिनु कान्छी जोबन पनि दिन्नु maya laavni ho bin sasato ki maya laavni ho सुनोपण प्रसूति तथा स्त्री रोग संबंधी बिरामी का विशेष जानकारी एस टाड़ी रत्नगर पोलिक्लिनिकाली तथा एकैछिनको व्यवसायिक विश्राम पछि पुन स्वागत गर्न चाहन चाहन्छौँ कार्यक्रम अर्पणको चौतारी सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोक्लो पाँच सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु पनि विश्वभरि एकै साथ दिइराख्नु भएको छ चौतारामा हामी छौँ दुईजना पहिलोकै हाजुरबा पहिलोकै नानी चाहिँ उताबाट चाहिँ हाम्रो नाति चाहिँ चेन्ज भन्दाखेरि है परिवर्तन पहिला राजनाति हुनुहुन्थ्यो अहिले विष्णुनाथी टुप्लुकै आउनुभएको छ के भयो खोइ कुन् नि आइपुग्नुभएको होइन र ए हजुरबा म आउँदैछु भनेको अब बाटोतिर साइकल पञ्चायत पो भयो कि कान्छु को हाम्रो राजनालाई ए विष्णुनाथी अतै छ नि हजुरबालाई नभेट्याएरे भनेर पनि धेरै निराश हुनुहुन्थ्यो अरे होइन धेरै निराशा थियो अरे हाम्रो कान्छ त्यही भएर पनि टुप्लुक आइपुगेको छ नि हजुरबाको आशीर्वाद पऱ्यो भनेर आएको जस्तो लाग्यो मलाई अब राम्रो भेट्दाखेरि अलिकति परेछ नि एकछिनपछि भेट्न आउँछ नि अलिकति है अनि राति अघि के के कुरा हुँदै थियो रामायण चामयण भन्ने कुराहरू के के सुन्न पाउनु मलाई बडो आनन्द आइरहेछ है त्यसो त हामी अर्पणको चौतारीमा उखान टुक्काको खेल साथमा रमाइलो कुराकानी गर्ने गर्दछौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय थी थी तेत्तिस तपाईँको लागि भनेर खुल्ला गरेका छौँ आउनुहोस् हजुरबासँग अनि मसँग रमाइलो कुराकानीको साथमा उखान टुक्काको खेल खेलाउँला सँगसँगै उखान टुक्काको सही जवाब दिनुहुने तपाईँ मध्ये एकजनाले आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ पुरस्कार जित्न सक्नुहुन्छ मनकामना फेन्सी स्टोर्स रत्ननगर दुई हाई स्कुल रोड चितवनबाट जहाँ संपूर्ण बोर्डिंग स्कूल का जुत्ता चप्पल पा का साथ ही ब्रांडेड कपड़ा फेशन अनुसार का अर्डर बमोजिम का ब्रांडेड कपड़ा पा सकता मका फुटवे मकालो सोर अनि त्यसपछि गएर बिएफ डियर हिल सुज अनि त्यसपछि मकालो सुज के के सुज के के सुज पाइन्छ नि हेरेर खान्छ त्यति मात्र हो र कोरियामा बनेको थाइल्यान्डमा नेपाल बनेको नेपालमा बनेको सबै बनेको पाइन्छ मनोकाउनु फेन्सी स्टोरमा है सम्झनु पर्नेन हौ रेडिमेड कपडा फेसन अनुसारको कपडा चाहिएको छ भने पनि जान सक्नुहुनेछ मौसमअनुसारको कपडा चाहिएको छ भने पनि जानुहोस् मनोकाउनु फेन्सी स्टोरमा चप्लहरू पाइने एक मात्र स्थान हो मनकामान फेन्सी स्टोर फोन नम्बर शून्य सपन्न पाँच बैसठी तिन सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उना प्रोभाइटर हुनुहुन्छ रमेश लोहानी हराउनु होला दुई त गे त उखानुक्का उखान लागि खेल उखान खेल फोन गरी मोबाइलमा अथवा शून्य छप्पन्न पास अति तिन सय बत्तिस र तेत्तिस अनि झाम मन लाग्छ फोन अनि मिलाउनु पर्छ मन काम फेन्स स्टोरबाट जितिन्छ पुरस्कार मिल्यो मिल्यो अलि मिलेन यति राम्रो साहित्यकार भनेर चाहिँ सम्मान गर्ने अहिले मिलेन भन्नु पाइन्छ मेरो नातिले धारिल गरे बिष्णु नाति के भाइ त राम त मिल्नु पर्यो नि अनुसद त के भन्छ अन्तिमको त्यो मिलाउनुलाई के भन्छ त्यो अन्तिमको के राम भन्छ इङ्लिसमा चाहिँ हजुरबा त्यो भनौँ जस्तो कमायो खनायो जस्तो हो त्यो त मिलाउनु पर्यो नि त खनाए त बारीमा थियो कान्छ कहाँ ल्याएर मिल्छ भनेको मिलेन ऊ तपाईँको अहिलेको श्लोक होइन भानुभक्तको स्लोक भन्नु म तपाईँको सुलक सुन्दिनँ कहाँ दुख्यो कान दुख्यौ होइन अस्ति असार पन्ध्रमा ढिलो पसे त त्यही भएर दुख्यो भनेको हजुर मैले त गोचीमा मोबाइल ए हो छा मेरो चाहिँ फोन गरेर डक्टरले इङ बोलाउनु के हो भने झोक जलेख मेरो नातिलाई यस्तो असाय पीडा भइरहेको छ कस्तो चित्त दुख्नु थाले एउटा एउटा मात्रै किन आज दुईटा सुन्नुपर्थ्यो दुईटा त सुनाइसक्यो बाबु के तिमीलाई दुईवटा भनेको फेरि सुन भने चाहिँ यस्तो पनि हुन्छ तिमीले सुनाउनु पर्छ तिनवटा एकछिनपछि तिमीले सुनाउनु पर्छ अहिले हजुर उहाँले सिकाएको र सिकाइ कि छैन भन्ने कुरो यहाँबाट प्रमाणित हुन्छ होला म ट्राई गर्छुमा नमस्कार कर बोल मेरे नाती पक्की बात हो खेलमा एन्सर मिलाउनु मिलाउन तयारी पेथुवाबाट भ्युमसेन नाति नै हुनुपर्छ ना? होइन ट्याक्कै मेरो नाति पर्दा थियो मलाई त त्यति अघि जस्तो अघि मिलेन भनेर कराउँदै थिएँ मेरो राजा नातिले राजा नातिले होइन फेरि भिन्सिन नाति भनिहाल्यो मिन कि भने यस्तो भित्रै भित्र चाहिँ मुटु चाहिँ एकदमै एकदमै के भन्छ ढड्किन्छ नि दौड्यो भने उखान टुक्का ल हानिहालौँ फिर्ता गर्नुहोस् है ल पछाडिको भाग छ अग्रा अग्रक पलाउँछ भन्छ नि रात परेपछि हेर भानुभक्त जस्तो एकछिन पर्छ के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ कम्प्युटरले के भन्छ सोधौँ है त भीमसेन जी सुन्दै गर्नु होला अहिले भने होइन के होइन र भनेर भन्नु अनि त्यसपछि त्योलाई राम मिलाउनुको लागि चाहिँ जब मिलाउन खोज्नु भयो त्यो मिलाउन सक्नु भा छैन र त्यही भएर त भन्दैथ्यो म कहाँ मिलाउन भो, मिला मिला जस्तो भए त्यो कम्प्युटरले मिलेन भन्नुभयो हो ल अब मैले कार्यक्रमबाट बिदा माग्नु पर्ने बेला भएको हो र विष्णु भाइ ल हो रे ओ हजुर भाइ यो यो, यो, यो त सुन्नै पर्छ एउटा एउटा आदि कवि भानु भन्छ एउटा श्लोक त सुन्न पर्छ नसुन्ने म जान्न साँच्चै हो घाँसी दर घरको तर बुद्धि कस्तो होइन घाँसी दरिद्र घरको तर बुद्धि कस्तो भन्नु अनि भन्नु त मैले म भानुभक्त ध्यानी भइकन आदेश मेरो भाषा पनि दिए त कसो थाहा छ अझन्म घाँस तिर मन धन कमायो नाम भने पछि कुवा घास दरिद्र भानुनी आ मैं घास प्रेरित भुभक्त साहित्य में तेरे योगदान पुराया ते को हम सद सम्मान कर अब बिदा फेरि अन्त अञ्जली भावदेखि चढाई आदि कविमा हजार श्रद्धाञ्जली हजार श्रद्धाञ्जली अब भने छुत्तिनुपर्छ कान आज विजेता बन्नुभएको छ स्वयं विजेता किनभने एकजनाले मात्रै मिलाउनु भएको छ कोराकदेखि आउनुभएका राजन चेपाङ उहाँलाई हाम्रो तर्फबाट मनकामना फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड चितवनबाट आकर्षक पुरस्कार जित्नु भएको छ सा, एक साथभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगा कार्यालयमा अफिस आवरभित्र आएर आफ्नो पुरस्कार संकलन गर्नु लागि अनुरोध गर्दै अब भने दुजना सहभागिता भी विशेष धन्यवाद दीदी इतिन जिलसम रेडियो अर्पण एक सी सात पांच मेगा संगे इंटरनेट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पण डट कम डट एनपी सुने साथ दूसला भी धन्यवाद दीद हमारा आवाजला तब समय छिपाने धन्यवाद व्यक्त करते पुरस्कार को व्यवस्था करनकाम फैंस स्टोर्स प्रति आभार व्यक्त करते मैं दिल को साथी राजन दिल गुरुम अजूब पुनः एकपटक आदि कवि भानुभक्त श्रद्धा सुमन श्रद्धांजलि भैटिश दुवे जान हस्त नमस्कार रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हट